काबुलमा आत्मघाती आक्रमण आक्रमणमा परी चौध नेपालीको मृत्यु नेपाल र भारतका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त संसदीय सुनाई समितिको सभापतिको निर्वाचन पर्सि हुने कार्यविधि बनाउन तीन सदस्यीय कार्यदल गठन रूसमा आधीका कारण डुङ्गा दुर्घटना हुँदा चौध जनाको मृत्यु विश्वमा शरणार्थी संख्याले नयाँ कीर्तिमान कायम गर्दै फ्रांस संघ को बराबर पची स्विटरलैंड यूरोकप फुटबल को प्री क्वाटर फाइनल प्रभावकारीड्युले को बारहवे दशमलव दुई मेघासनपी प्रसारण भईक दिवसो तीन बजे यूनिटी खबर में स्वागत है प्रतीक्षा धामी विस्तारमा अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती विस्फोट हुँदा चौध जना नेपालीको ज्यान गएको छ सोमबार बिहान काबुलमा भएको विस्फोटमा परी ज्यान जाने सबै नेपाली रहेको अफगानिस्तानको गृह मन्त्रालयले पुष्टि गरेको छ नेपाली सुरक्षा गार्ड चढ़ेको मिनी आत्म आत्मघाती आक्रमणकारीले विस्फोट घटनामा नौजना घाइते भएका छन् घाइते हुनेमा पाँचजना नेपाली र चार जना अफगानिस्तानका नागरिक रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ हिँडेर आएका आक्रमणकारीले बसमा विस्फोट गराएको हो नेपाली सुरक्षा गार्ड बोकेको बसमा विस्फोट भएको हो बस बाबुलको पूर्वी शहरलाबाट जाँदै थियो तालिबानका प्रवक्ताले आक्रमणमा आफूहरूको हात रहेको बताएका छन् परराष्ट्र मन्त्रालयले भने यस बारेमा बुझ्ने प्रयास भइरहेको जनाएको छ अफगानिस्तानमा दूतावास नरहेकाले पाकिस्तानको इस्लामाबादमा रहेको दूतावास मार्फत घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बताउनु छ तर ज्यान गुमाउने नेपालीको नाम तथा ठेगाना भने नखुलेको उहाँले बताउनुभयो अफगानिस्तानमा दूतावास नरहेकाले पाकिस्तानको इस्लामिकदमा रहेको दूतावास मार्फत विस्तृत विवरण लिने प्रयास भइरहेको प्रवक्ता पौडेले बताउनु भएको छ ज्यान गुमाउने परिचय खुलाउन तथा उनीहरूको शब नेपाल ल्याउने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानमा आत्मघाती आक्रमणमा परिचौध जना नेपाली मारिएको घटनाबाट स्तब्ध भएको बताउनु भएको छ परराष्ट्र मन्त्रालयले विस्फोटमा चौधजना नेपाली मारिएको र पाँचजना घाइते भएको पुष्टि गरे लगत्तै ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो घटनाबाट आफू स्तब्ध भएको बताउनु भएको हो ओलीले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको पनि उल्लेख गर्नुभएको छ यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानको काबुलमा भएको आक्रमणमा परि नेपालीको ज्यान गएकोमा दुःख व्यक्त गर्नुभएको छ प्रधानमन्त्री मोदीले ट्वीट गरेर काबुल आत्मघाती आक्रमणमा चौध जना नेपाली सुरक्षा गार्डको ज्यान गएको प्रति दुख व्यक्त गर्नुभएको नेपाल र अफगानिस्तान सरकारप्रति सम्वेदना प्रकट गर्नुभएको छ यो दुखद समयमा नेपालीलाई सबै किसिमको सहयोग गर्न आफूहरू तयार रहेको प्रधानमन्त्री मोदीले बताउनु भएको छ संसदीय सुनवाई विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ सभामुख हुन्सरी घरतीले पर्सि बुधबार दिउँसो तीन बजे निर्वाचन गर्ने कार्यतालिका तय गरेकी हुन् आइतबार व्यवस्थापिका संसदबाट पारित संसद नियमावलीको नियम एक सय प्रावधान बमोजिम सभामुखबाट समितिको सभापतिको निर्वाचनका लागि मिति तोक्ने प्रावधान रहेको छ दलहरूबीच काँग्रेस नेता कुलबहादुर गुरूङलाई समितिको सभापति बनाउने सहमति यसअघि नै भइसकेको छ त्यसैले यो निर्वाचन प्रक्रिया औपचारिकतामा सीमित रहने समितिका सदस्यहरूले बताएका छन् समितिले पुरानो कार्यविधि अध्ययन गरी आफ्नो काम कार्यवाही छोटो छरिटो छिटो छरितो ल्याउने सम्बन्धमा सुझाव दिन तीन सदस्य कार्यदल गठन गरेको हो कार्यदलमा नेपाली काँग्रेसका आनन्द अन, प्रसाद ढुङ्गाना नेकपा एमालेका डाक्टर गणेश महान गुरूङ र नेकपा माओवादी केन्द्रकी अनिता फोरियार रहेको समितिका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभएको छ सभामुख हड्तीको कार्यकक्षमा आज बसेको समितिको पहिलो बैठकले कार्यदल गठन गर्ने र समितिको सभापतिको निर्वाचनको मिति तोक्ने सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो नेपाली कांग्रेस डोटीले पत्रकार सम्मेलन नै गरेर जिल्ला छोड़न धम्की दिएपछि डोटीका स्थानीय विकास अधिकारी जिल्ला का छोड़न बाध्य भएका छन् काँग्रेसको धम्केपछि स्थानीय विकास अधिकारी वासुदेव रेग्मीले आइतबार बिहानै जिल्ला छोड़ेका हुन् आफूले पाएको अख्तियारको व्यापक दुरूपयोग गरेको रेग्मीले जिल्ला नछोडे जे पनि हुन सक्ने भन्दै काँग्रेसले धम्की दिएको थियो योजना सम्झौता गर्ने मिति तोक पनि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 संयन्त्रमा भएको सहमति अनुसार नै सम्झौता अवधि सके पनि ती योजनाहरूको फाइल ठिक्क पारेर रा राखेको र रा सर्वदलीय बैठकमा सहमति जुटे मात्रै सम्झौता गर्ने तयारी गरेको स्रोतको भनाइ छ स्थानीय प्रशासनले सुरक्षाको भरपर्दो प्रत्याभूति गराउन नसकेकाले स्थानीय विकास अधिकारीले जिल्ला हुन सक्ने बताएको छ प्रमुख जिल्लाधिकारी केशव सा प्रसाद आचार्यले सुरक्षा दिन नसक्ने भनेपछि उहाँले जिल्ला छोडेको दलहरूको भनाई छ प्रमुख जिल्लाअधिकारी आचार्य र स्थानीय विकास अधिकारी रेग्मीबीच विगत केही समय यता राम्रो सम्बन्ध नभएको बताएको छ कंचनपुर में चट्यांगे एकजना को जान ग एकजना घाइते भैया सोमवार बिहार में धान रोप्ते चट्यांगे भीमदत्त नगरपालिक वन खेत की बाईस वर्षकी दीपा भट्ट को ज्यादा गई प्रहरी प्रहरी कार्यालय कंचनपुर का प्रहरी प्रमुख तुलसी प्रसाद अन्सार खेत में धान रोप्ते भट्टको ज्यान गएको हो भट्टसँगै ध्यान रोप्दै गरेकी 25 वर्षकी रेखा भट्टलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका बडुवाल टोलमा जंगली हात्तीको आतंक रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ शुक्ला फाटा वन्यजन्तु आरक्षी कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो जंगली हात्तीले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि परीक्षणका रूपमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको आरक्षका मुख्य संरक्षण अधिकारी वेद ढकालले बताउनु भएको छ सीमा जोडिएको बडुवाल टोलमा भारतीय जंगल हुँदै आउने हात्तीको झुण्डले बिर्सेनी बाली नालीमा क्षति पुर्याउँदै आएकोले क्षति न्यूनीकरण गर्न तारबारले मदत पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो विद्युतीय तारबारले यस क्षेत्रका वासिन्दालाई जंगली हात्तीको आतंकबाट छुटकारा पाउन प्रभावकारी हुने हिमाल मध्यवती उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर सिंहले बताउनु भएको छ बडुवाल टोलमा एक सय पच्चिस घरधुरीका छ सय उन्सत्तरी परिवार बस्दै आएका छन् आरक्षी कार्यालयले परीक्षण सफल भएमा अन्य मध्यवर्ती क्षेत्रमा समेत विध्युतीय तारबार गर्ने योजना बनाइएको छ रुसको लेक साइड श्यामो जिरोमा आदिका कारण डुंगा दुर्घटना हुँदा चौध जनाको मृत्यु भएको छुट्टी मनाउन गएका एकाउन्न जना चढ़ेको डुंगा आदिको चपेटामा पर्दा उनीहरूको मृत्यु भएको हो मृत्यु हुनेमा अधिकांश केटाकेटी रहेका छन् बाह्रदेखि पन्ध्र वर्षका सत्तालिस केटाकेटी चढ़ेको उक्त डुंगामा चारजना भने पाको उमेरका व्यक्ति थिए केहीले भने ज्यान जोगाउन सफल भएका छन् घटना लगत्तै हेलिकप्टर परिचालन गरी उद्धार गरिएकाले केहीलाई बचाउन सम्भव भएको हो विश्वमा शरणार्थीको संख्याले नयाँ कीर्तिमान कायम गर्दै छ करोड़ त्रिपन्न लाख पुगेको छ संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय UNHCR ले यसमा आधा संख्या सिरिया अफगानिस्तान र सोमालियाबाट आएका शरणार्थीको रहेको जनाएको छ शरणार्थी आप्रवासी वा आन्तरिक विस्थापित हुनेहरूका कारण यो संख्या साढे छ करोड ननागिएको बताएको छ अघिल्लो वर्ष यो सङ्ख्या पाँच करोड थियो विश्वमा प्रत्येक दिन एक सय शरणार्थी बन्ने गरेको युएनएससिआरले रिपोर्टमा उल्लेख छ मध्यपूर्व र उत्तर अफ्रिकी मुलुकहरूबाट युरोप पुगेका आपरवासीको संख्या चुनौतीपूर्ण बन्दै गएको छ युरोपमा अहिले दोस्रो विश्वयुद्धपछि केही सबैभन्दा बढी आपरवासीको समस्या रहेको छ आपरवासी सङ्कटमै बिस पनि युरोप पुगेका छ्यासी प्रतिशतलाई कम र मध्यम आर्थिक अवस्था भएका मुलुकहरूमा राख्ने व्यवस्था मिलाएको राष्ट्रसङ्घले जनाएको छ खबरको अन्त्यमा अब एउटा आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विजरल्याण्ड युरोको फुटबल प्रतियोगिताको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ फ्रान्समा गैराती भएको समूहको अन्तिम खेलमा स्विजरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो यही समूहको अर्को खेलमा रोमानियालाई एक शून्यले हराउँदै अल्बानियाले अल्बन, पनि अर्को चरण प्रवेशको सम्भावना जीवित राखेको छ गैरको खेलहरू पछि समूह एमा सबै तीन चरणको खेल सङ्किँदा अपराजित रहेका दुई टोली मध्ये सात अङ्क जोडीको फ्रान्स समूह विजेता बन्यो भने, भने पाँच अङ्क जोडीको स्विजरल्याण्ड दोस्रो भएको हो यी दुई यी दुई टोली सिधै चर्को चरणमा प्रवेश अर्को चरणमा प्रवेश गर्दा तीन अङ्कका साथ तेस्रो स्थानमा रहेको अल्बानिया पनि अर्को चरण प्रवेश गर्ने होडमा कायमै छ युरोकपमा छवटा समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा आउने छ टोली मध्ये उत्कृष्ट चार टोली अर्को चरणमा प्रवेश गर्ने व्यवस्था छ युरोकप फुटबलमा आज राति समूह विका अन्तिम खेलहरू हुनेछन् राति पौने एक बजे हुने खेलहरूमा इस्लोभाकियाले इङ्ल्याण्डसँग खेल्दा रुस रिड्ने छन् आत्मघाती आक्रमणमा परि चौध नेपालीको मृत्यु नेपाल र भारतका प्रधानमन्त्रीद्वारा दुःख व्यक्त संसदीय सुनाई समितिको सभापतिको निर्वाचन पर्सि हुने कार्यविधि बनाउन तीन सदस्य कार्यदल गठन रुसमा आधीका कारण ढुङ्गा दुर्घटना हुँदा चौध जनाको मृत्यु विश्व शरणार्थिकको संख्याले नयाँ किर्तिमान कायम गर्दै र फ्रान्ससँगको बराबर पछि स्वि युरोकप फुटबलको प्रि क्वार्टर फाइनलमा हौस् त समाचार सर्वर गर्नु भएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्राविधिक सहयोगी दिल्ली बेसलाई पनि विशेष धन्यवाद भन्दै समाचार बुलेटिनबाट मलाई पनि आज्ञा नमस्कार